नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो रहेको छ म सुजिता हमालुख निर्वाचन आयुक्त लिलकण्ठ प्रेतीले स्थानीय निकायको निर्वाचनको मिथि तोक्ने जिम्मा निर्वाचन आयोगलाई दिनुपर्ने बताउनु भएको छ निर्वाचन लैङ्गिक सम्बन्धी अन्तक्रिया कार्यक्रममा बोल्दै प्रमुख आयुक्त ओप्रेदीले बताउनु भएको अधिकार आयोगलाई दिए चिट्टी स्थानीय निकायको निर्वाचनको मिति तय गरिने बताउनुभयो उहाँले निर्वाचन ग्राउने विषयमा आयोगले दलको मुख ताक्नु अवस्थाले लोकतान्त्रिक व्यवस्था संस्थागत हुन नसक्ने बताउनुभयो स्थानीय निकायको निर्वाचन नभएको लामो समय भइसकेको भन्दै यसलाई दलहरूले गम्भीरता बताउनुभयो समयमै निर्वाचन हुने परिपार्टी बसाल्न सके प्रत्येक निर्वाचनमा समयमा गर्न सकिने प्रमुख आयुक्त ओप्रेधिको भनाई छ उहाँले निर्वाचन आयोगले पञ्च वर्ष योजना बनाउन लागेको भन्दै लैङ्गिक विभेद रहक्रम ल्याउने बताउनुभयो उहाँले निर्वाचनमा महिलाको सहभागिता बढाउनु पर्नेमा जोड़ दिनु छ कार्यक्रममा चितवन अल्पाकानपुर धादिङ जिल्लाका निर्वाचनकाली र राजनैतिक दलका प्रतिनिधिहरूको सहभागिता रहेको थियो पूर्वी चितवनको बचौली गाविसलाई आज साक्षर गाविस घोषणा गरिएको छ गाविसमा रहेका निरक्षर मध्ये प्रतिशत नागरिकलाई साक्षर बनाइएपछि बचौली गाविसलाई साक्षर घोषणा गरिएको हो जुवानी पुस्तकालयमा आयोजित एक कार्यक्रमका वर्ष स्थानीय विकास अधिकारी एवं जिल्ला शिक्षा समितिका अध्यक्ष भरतमणि पाण्डेले गाविसलाई साक्षर घोषणा गर्नुभएको थियो गाविसमा रहेका एक हजार चौबिस जनालाई साक्षर बनाएपछि गाविसलाई साक्षर घोषणा गर्न सफल भएको छुवानी सामुदायिक पुस्तकालयका अध्यक्ष केशव राज आशरले जानकारी दिनुभयो गाविसका निरीक्षणलाई साक्षर बनाउन छुवानी सामुदायिक पुस्तकालय सेवा बचौली गाविस सृजनशील सामुदायिक अध्ययन केन्द्रले चालिसवटा कक्षा सञ्चालन गरेका थिए घोषणा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका स्थानीय विकास अधिकारी पाण्डेले साक्षरता कक्षाले मानिसको जीवन प्रभाव पार्ने बताउनुभयो साक्षर बनाउने अभियानले दैनिक जीवनयापनमा सहज जिल्ला को को जिल्ला साथ जिला बढ़ाक में जिला शिक्षा अधिकारी दामोदर आचार्य साक्षर अभियान जितुनला जिला का स्वामित्व ग्रहण कर प्रभावकारी बने वहां पढ़कर समझी रहने न सिकई निरंतरता दीद बाकी निरक्षर रहूहगत पद्धति कक्षा संचालन करी साक्षर बनाईने प्रतिबद्धता जता कार्यक्रम स्वानी सामुदाय पुस्तकालय केशवराज आचार्यले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो कार्यक्रम गाउँ शिक्षा समितिका अध्यक्ष एवं गाविस सचिव तेजेन्द्रनाथ लामिसानीको अध्यक्षतामा सम्पन्न भएको थियो इस आर्थिक वर्षको चैत्र मसान्तसम्ममा निर्माण सामग्रीहरूको मूल्यमा छदेखि आठ प्रतिशतले वृद्धि भएको छ राष्ट्रिय योजना आयोगको सचिवालय केन्द्रीय तथ्याङ्क विभागले आज भरतुरमा आयोजना गरेको मूल्य सूचक सम्बन्धी एक दिने गोष्ठीमा यस्तो तथ्याङ्क सार्वजनिक गरिएको हो आज गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै केन्द्रीय तथ्याङ्क विभागका निर्देशक ज्ञानेन्द्र वस्त्राचार्यले यस आर्थिक वर्षको दोस्रो चौमासिकको मूल्य संग तुलना 24 चौबीसवटा निर्माण सामग्री मध्य छा निर्माण सामग्री को मूल्य में वृद्धि तस्ते बाकी अठारहवटा निर्माण सामग्री में बढ़ी में चार प्रतिशत समय मूल्य वृद्धि पच्लो समय में कर अंशी प्रयोजन में रहकर सामग्री के प्रयोग में वृद्धि त्रैमासिकसम्मको औद्योगिक उत्पादन र मूल्य सूचकहरूको अवधारणा विधि तथा यसको अवस्थाको बारेमा छलफल गरिएको थियो ग्राहस उत्पादनका सामग्रीहरू चौवालिस मध्ये एकतीस वस्तुहरूको उत्पादन बढ्ने अनुमान गरिएको छ भने वस्तुगत तहमा चौवालिस मध्येमा बाइस वस्तुहरूको उत्पादन बढ़ेको देखिएको छ त्यस्तै सुरु पदार्थमा दश पन्ध्र प्रतिशतले उत्पादन घटेको छ यसरी विगतको तुलनामा यस वर्ष सूचाङ्क वृद्धि हुनुमा ज्याला सूचाङ्कले गर्दा परिवर्तन भएको केन्द्रीय तथ्याङ्क अधिकृत चितबहादुर रोकाले रु, जानकारी दिनुभयो जिल्ला विपद व्यवस्थापन समिति चितवनले स्थानीय तहमा विपदबाट हुने जोखिम न्यूनीकरणका लागि समिति बनाउने कामलाई तीव्रता पारेका छन् हालसम्म एघारवटा गाविसमा समुदायमा आधारित विपद व्यवस्थापन समिति गठन गरेको जनाएको छ आसो बिहान मंगलपुर स्वर्णपुरमा विपद अधिकारीको संयोजकत्वमा एघार सदस्यीय विपद व्यवस्थापन समिति बनाइएको छ यस्तै पूर्व सूचना प्रणाली खोज उद्धार प्राथमिक उपचार गरे तीनवटा कार्यले गठन गरेको जीविसले जनाएको छ विपद व्यवस्थापन समितिका सम्पर्क व्यक्ति बलराम लोहिटेलले राष्ट्रिय कृत्रिम घटना अभ्यासका लागि मंगलपुरका एक कार्यन गरिएको जानकारी दिनुभयो कृत्रिम घटना अभ्यास साउनको पहिलो हप्ता गर्ने तयारी भएको प्राक्टिकल परियोजनाधिकृत बुद्धि कुमारले बताउनुभयो जिल्ला विकास समिति चितवनले सामाजिक संस्थाहरूलाई पारदर्शी उत्तरदायी र लक्ष्यमूलक बनाउन पहिलोपटक गैर सरकारी संस्था सम्बन्ध केन्द्र बनाउने भएको छ सरकारले एकसठी सालमा जारी गैर सरकारी सम्बन्धी निर्देशालयकी आधारमा तयार गरिएको गैर संस्था परिचालन कार्यविधि दुई चितवनमा रहेका गैर संस्थाहरूलाई समन्वय गर्नेछ कार्यविधि निर्माण कार्यदलका संयोजक स्थानीय विकास अधिकारी भरतमणि पाण्डेले स्थानीय स्रोतमा र तहमा छरिएर रहेका गैर सरकारी संस्थाहरूको समन्यामक संयन्त्र तयार गरी संस्थागत दृष्टिकोण गर्न सहयोग पुग्ने बताउनु भयो चितवनमा जिल्ला प्रशासनमा दर्ता गरेका दुई भन्दा बढी सामाजिक संघ रहे पनि यस वर्ष करिब चार सयले मात्र नवीकरण गरेका छन् चितवनका करिब एक दर्जन अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरू क्रियाशील रहेका छन् कार्यविधि कार्यान्वयन में लियािक विस कार्य गैर सरकारी संस्थाई कार्यालय थप जिम्मेवार बनाने संबंधी केन्द्र ने भूमिका खेलने सूचना अधिकृत बलराम लोहटे नेता जीविसका सामाजिक विकास अधिकारी प्रकाश चन्द्र पौडेलले कार्यविधिमा रहेका पन्ध्रवटा अनुसूचीले संस्था सञ्चालनमा सहजता थप्ने बताउनुभयो जीविसको सभापति अध्यक्ष रहने गरी गैर संस्था समन्वय समिति गठन गर्ने कार्यविधिमा उल्लेख रहेको छ गैर संस्था स्थानीय तहका विकासका साझेदार भएकाले काममा दोहोरोपना आउन नदिन प्राथमिकताका क्षेत्रको पहिचान गर्न कार्यविधिले सहयोग पुर्याउने सरकारी संस्था र स्थानीय निकाय देशको सम्बन्ध पुल जस्तो हुने गरी लक्षित क्षेत्रमा प्रभावकारी काम गर्न चितवनमा देखिएको रगत अभावलाई मध्यनजर गर्दै इस्टर्न मिडिया भरतपुरले रक्तदान कार्यक्रम गरेको छ मिस नर्स चितवनको यही असार तीन गते हुन लागेको रेग्राली आउन केही दिन बाँकी रहँदा रक्तदान कार्यक्रम गरिएको छ भरतपुरका अस्पतालमा बिरामीको चाप बढेर रक्तको अभाव देखिएपछि रक्तदान कार्यक्रम गरिएको कार्यक्रम संयोजक राकेश मानश्रेष्ठले जानकारी दिनुभयो चितवन मेडिकल सिटी भएकाले विभिन्न जिल्लाबाट बिरामी उपचारका लागि भरतपुर आउने कारण रक्तको अभाव हुने गरेको छ सामाजिक उत्तरदायित्व वहन करी विभिन्न समय में रक्तदान कार्रम करने आयोजक में छह महिला सहित छब्बीस जना रक्तदान करे पूर्व मंत्री सावित्री बोकटी प्रमुख अतिथि रहन्म स्ट्रिंग मीडिया का प्रमुख श्रीषपुड़ा सैनी को अध्यक्षता में संपन्न हो कर्मचारी सरुवाको विरोधमा बीपी कोरेला मेमोरियल क्यान्सर अस्पतालका स्वास्थ्य कर्मीहरू आन्दोलनमा उत्रिएका छन् नयाँ कार्यकारी निर्देशकमा डाक्टर सीपी पोन नियुक्त भएको तीन महिना पनि नबिते आफू निकटका स्वास्थ्य व्यापक सरूवा गरेको भन्दै कंग्रेस निकट स्वास्थ्य आन्दोलनमा उत्रिएका हुन् आफ्ना माग पूरा नगरे आन्दोलनमा उत्रिने उनीहरूको चेतावनी छ कंग्रेस निकट नेपाल स्वास्थ्य कर्मी संघको क्यान्सर अस्पताल इकाइकी अध्यक्ष पार्वती पाण्डेले माघपुरा नगरी आकस्मिक बाहेक सबै सेवा ठप्प पार्ने चेतावनी दिनुभयो पूर्व सहमतिलाई व्यवस्था गर्दै कार्यकारी निर्देशक डाक्टर फणले हिमाली निकटका नौ स्वास्थ्य कर्मीलाई प्रशासनमा सरवा गरेको र नियमावली नै संशोधन गरी एघार जना डाक्टर हटाउन खोजेपछि आफूहरू बाध्यमै आन्दोलनमा उत्रिएको संघका एकाइ सचिव रमेश राज पाण्डेले बताउनुभयो कंग्रेस निकट स्वास्थ्य आज बिहान नौ बजेदेखि दस बजेसम्म एक घण्टा प्रशासकीयन में धरना समेत दिए धरना में कंग्रेस निकट निवर्त मान निवर्तमान कार्यकारी निर्देशक डाक्टर एलेना सिंह सहित अस्सी जना स्वास्थ्य सहभागिता रखिए इस कंग्रेस इमें यमावदी निकट का कर्मचारी को आंतरिक विवाद का कारण धेरे सेवाग्राही मर्क में पर्दे नेपाल तेक्वान्डो संघ जिल्ला कार्य समितिको आयोजनामा आजदेखि रत्नगरमा तेक्वान्डो प्रशिक्षण शुरू भएको छ रत्नगर नगरपालिकाका कार्यकारी अधिकृत सहदेव प्रसाद श्रेष्ठको प्रमुख आथ्यतामा भएको उद्घाटन कार्यक्रममा जिल्ला तेक्वान्डो संघका अध्यक्ष पुष्पराज जोशीको अध्यक्षतामा भएको थियो तालिम रत्नगरमा सौरा सैनिक आवश्यक माभिमा गरी छ दिनसम्म चल्ने आयोजकले जनाएको छ कोरियाबाट आएका छे सेङ सहितका तीनजना प्रशिक्षकको टोलीले प्रशिक्षार्थीहरूलाई तालिम तालिममा कुरिया बाप्ता आएको टोलीले तेक्वान्दोको बारेमा नयाँ कुरा सिकाउने श्री सिंह मेनले बताउनु भयो उद्घाटन कार्यक्रममा नेपाल तेक्वान्दो संघ जिल्ला उपाध्यक्ष रोशन खनाल रोशन खाना जिल्ला खेलकुद विकास समितिका प्रमुख रामजी ढकाल सैनिक आवासी माभिका प्रिन्सिपल विमल छेत्री इलाका प्रहरी काली का डिएसपी टीका बहादुर छेत्री नेपाल उपाध्यक्ष हरिशरण पोखरेल काकले बोल्नु भएको थियो अब पालो अर्पणको अर्पणमा हाम्रो प्रश्न निरन्तरता उन्मूलनको लागि सरकारले गरिरहेको प्रयासप्रति तपाईँ के भन्नुहुन्छ यी पहिले भन्दा धेरै राम्रो बी हात्तीको देखाउने दात मात्र से गाउँमा साक्षरता अभियान पुग्न बाँकी छ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 पालो ट्राफिक खबरको यति बेला नानगढ टोडा विर्गत सडक खण्ड खुल्ला छ त्यसै गरी नानगढ मगलिन मगलिन्द ओबिसी काठमाडौँ सडक खण्ड मगलिन्द मौली पोखरा सडक खण्ड र नानगढ प्रासेबो टोल सडक खण्ड पनि खुल्ला छ ट्राफिक खबर के साथ में फोटो पॉइंट फोल डिजिटल कलर लैब एंड डिजिटल फ्लेक्स प्रिंट रत्नगर एक सौ रातौवन फोन नंबर शून्य छपन्न पांच तिरसठी शून्य तिरसठी मोबाइल नंबर अन्सानब्बे पांच पचास एकसठी सात सौ तिरचालीस मौसम सम्बन्धी जानकारी चितवन जिल्लाको भोलिको अधिकतम तापक्रम अडतिस डिग्री सेल्सियस र न्यूनतम तापक्रम चौबिस डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले सनाएको छ त्यस्तै भोलि बिहान पानी पर्न सक्ने सम्भावना रहेको महाशाखाको भनाइ छ मौसम हेरी स्वप्रति सजग भई आफ्नो खेत बालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ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 कुनै कार्यक्रमको आयोजना गर्दै हुनुहुन्छ भने हामीलाई सम्झाउन सक्नुहुन्छ हामीलाई सम्झने फोन नम्बर हो सुन्ना सपन्न पाँच त्रिस साठी दुई सय फ्याक्स नम्बर शून्य सपन्न इन्टरनेटको सुविधा छ भने इमेल गर्न सक्नुहुन्छ इमेल ठेगाना हो रेडियो वस्तु अर्पण सबैका लागि सुन्दैका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा शासनिरहनु भएको साँझ साढे छ बजीको हर्पणी स्थानीय समाचार सकियो सुजिता हमालस्कार